कार्यक्रममा हामीले उमा सुवेदीले लेख्नुभएको उपन्यास तोदा सुनाइरहेका छौं हिब्रू शब्द तोदाको अर्थ हो धन्यवाद र यो उपन्यासमा जिन्दगीका विभिन्न हण्डर ठक्कर खाँदै इजरायल पुगेकी पार्वती नामक पात्रको कथा छ यसमा पार्वती र पार्वती जस्तै जीवन भोग्न विवश नेपालीहरूको मात्र कथा व्यथान विश्वयुद्धको लामो कालखण्डपछि पनि त्यसको चिमुटाईबाट मुक्त हुन नसकेका इजरायलीहरूको कथा पनि छ पार्वतीकी एउटा साथी छ रोशनी इजरायलमै भेटघाट भएको कहिलेकाहीँ पार्वती विचलित हुँदा पार्वतीले निकै ढाडस दिने गर्छे ऊ भन्छे अतीतसँग टाँसी राखेर रा जिन्दगी चल्दैन तर रोशनीको जीवन पनि सुखै सुखमा बितेको भने पक्कै होइन खालि उसले सुखको परिभाषालाई आफू अनुकूल पार्न खोजेकी छ कस्तो छ त रोशनीको जीवन आज हामी रोशनीको चर्चा गर्दैछौ प्रस्तुत छ उपन्यास तोदाको आठौं अङ्क होचो होचो कत्की थिए रोशनी त्यसैले कसैसँग बोल्दा गर्दन गर्दनहरूका तन्काउँथे कपाल अनुहार आँखी भाउ र हातखुट्टाका नङहरूको स्याहार सुसारमा निकै ध्यान दिन्थे उसको बोली एकदम मिठो थियो चिम्सा चिम्सा उसका आँखा त झन हेर्दा भुतुक्कै पार्ने खालको थियो अझ अचेल त आँखामा निलो रङको कन्ट्याक्ट लेन्स पनि लगाउन थालेकी थिए उसले त्यसैले उसका वाचाल आँखाहरू अचेल झन वार्ता बलक्कर भएका थिए उसको बोली र हेराईले केटाहरूलाई स्वाट्टै आफूतिर आकर्षित गरिहाल्थ्यो जे होस् रोशनी हरदम खुसी देखिन्थ्यो फक्रेको फुल झै गम्किलो देखिन्थ्यो उसको समग्र व्यक्तित्व रोशनीको बिन्दास बानीले पार्वतीलाई प्रभावित पारेको थियो जीवनमा दुःख र सङ्घर्ष भोगेर आए पनि रोशनीले आफूलाई अब त्यसको पहुँचबाट टाढा पारेकी थिए अतीतमा बाँच्नु हुँदैन भन्ने मनोविज्ञान उहिले नै पलाइसकेको थियो भित्र ऊ वर्तमानलाई खुल्ला हृदयले स्वागत गर्न मन पराउँथे ऊ समयको हरेक क्षणलाई भोग्न चाहन्थेऊ भन्थे म यो इजरायलमा फेरि जन्जिरहरूमा बेडिन आएको होइन पार्वती भएका जन्जिरहरूबाट मुक्त हुन आएको आफ्नो पार्कमा बसेर पानीको फोहरातिर एक, एक नासले हेरिरहेका बेला एकजना कालो कालो वर्णको युवाले पल्लो फलैचाबाट रोशनीलाई एकहरू हेरिरह्यो दुवैको आँखा जुथे उसले परैबाट दाहिने हात उठायो र औलाहरू नछायो बिस्तारै हाई भन्दै बोलायो रोशनी खाचो थियो पार्कको पट्यार लाग्दो बसाई लम्बी रहेको थियो तर दुई शब्द बोल्नलाई कोही फेला परिरहेको थिएन उसले हलुका मुस्कान त्यस युवकतिर फ्याँकी ऊ पार्वतीलाई बेला बखत भन्थे हेर पार्वती मेरो मुस्कान नि मुस्कान मात्र होइन सानो जाल पनि हो बुझिस सानो जाल पनि हो बुझिस अहिले पनि त्यही जाल फालेकी थिए पार्वतीले त्यसपछि त्यो युवक नजिकै आएर उभियो छड्की सिउँदो काटेर फनक्क का दाएतिर फर्किएको कालो कपालमा का बासनादार हेयर क्रीम लगाएको थियो उसले त्यसैले घामको प्रकाशमा केस टलक्क टल्किएको थियो रातो टी सर्ट र सेतो जिन्स प्यान्टलाई कालो बेल्टले टमक्क का बाँधेको थियो कालो वर्णको भए पनि त्यो युवक र र आकर्षक देखिन्थ्यो तिमी नेपाली हो केटोले सोध्यो रोशनीले स्वीकार गरी हिन्दी आज केटोले फेरि सोध्यो थोडा थोडा प्रोश्नेले भने चल कोही बात नै हिब्रु जिन्दाबाद ऊ हल्का मुस्कुरायो र हिब्रुमा कुराकानी गर्न थाल्यो मेरो नाम चाहिँ प्रमोद हो प्रमोद पटेल इन्डियन हुँ र म यता पसेको चाहिँ निकै भयो पहिले त कृषि फार्ममा काम गरेन् र अहिले चाहिँ होटलमा काम गर्छु होटल शब्द सुनेपछि रोशनीले उसलाई सम्मान पूर्वखेरि रोशनीले आफ्नो पेसालाई महत्व दिएको बुझेपछि अगाडि झरेको कपाल माथि उचाल्यो प्रमोदले र सोध्यो रोशनीसित अनि यहाँ किन एक्लै बसिराखे त अब काम पनि भर्खरै सकियो सबै साथीहरू काममै छन् अपार्टमेन्टमा एक्लै बसिराख्नु बोर लगाएर पार्कतिर निस्केकी अच्छा है, अच्छा तर आपसे मिल्कर अच्छा लगा उसले आफ्नो बोलीमा बाठुपन देखायो अब हाम्रो होटलमा के हुन्छ कि पाले पालो छुट्टी हुन्छ होइन आज मेरो छुट्टी टु भनेर निस्किएको थिएँ त तपाईँसँग भेट हुने रहेछन् प्रमोद बोल्ने बहना खोज्दै थियो एता रोशुनी काम छुटेको चिन्तामा थिए त्यसैले उसले प्रमोदको कुरामा उति रुचि देखाइन तर प्रमोदले रोशुनीको मौनता झन मन परायो ऊ बोलक्कड थियो उसलाई यस्तै मान्छे चाहिएको थियो कम बोल्ने र धेरै सुन्ने उसले अनेक अनेक प्रसङ्ग निकाल्न थाल्यो अब के छ कि म यो पार्कमा चाहिँ खुब रमाउँछु हेर्नुहोस् मनपर्छ कि त्यसैले छुट्टी मिल्न साथ हेर्दा म घुम्नको लागि भनेर आइहाल्छु अनि तपाईँको के विचार छ प्रमोदले सोध्यो उसले भन्न खोजेको कुरा चाहिँ खासमा यस्तो थियो अब यही ठाउँमा फेरि फेरि भेट्दै गर्न पाए राम्रै हुन्थ्यो निकल बेरको कुराकानी पछि प्रमोदले फोन नम्बर र इमेल आइडी साटासाट गर्ने सम्मको चाइमा मित्रतालाई पुरै छाड्यो रोशनी पनि यो भेटघाटबाट खुसी नै भए कमसेकम समय त सजिलै कट्यो मन बहलाउने साथी त भेटियो फर्केर अपार्टमेन्ट आएपछि रोशनीले प्रमोदलाई सम्झे एकछिन मनमा कुरा खेलाएपछि उसले निष्कर्ष निकाले कि प्रमोद नराम्रो मान्छे चाहिँ होइन पार्कमा भेटघाट भएको ठिक छ दिनपछि साँझ प्रमोदको फोन आयो हाई हेलो सामान्य सन्चो भन्यो प्रमोदले हेरो, कुरा तर्काउन खोज्यो हेरौँ भोलिको कुरा के हुन्छ यति भनेर रोशनी चुप लागको नरम प्रतिक्रिया सुनेर प्रमोद हौसियो भोठामा त्यत्तिकै बोर भइराख्नुभन्दा त पार्कमा भुल्नु नै उत्तम होइन हुन र के गरौँ कसो गरौँ भन्ने दुधार हुनहुँदै ऊ अरू बेला भन्दा दस मिनट छिट्टै पार्कमा पुगी प्रमोदलाई भेट्ने बित्तिकै उसले काम छुटेको समस्याबारे जानकारी कराई प्रमोदको एकजना इजरायली साथी थियो ऊ आलेफीन एजेन्सीमा गर काम गर्थ्यो उसले साथीलाई भनेर एउटा काम मिलाइदिने वाचा गर्दा रोशनीले पहिले त पटक्कै विश्वास गरिन तर एक दिन प्रमोद रोशनीलाई लिएर एजेन्सीको अफिसमा गयो साथीलाई भनेर रोशनीलाई काम पनि दिलाइदियो एउटा सोझी र दयालु वृद्धाको सेवा गर्ने काम पाइ रोशनीले उसको खुसीको सीमा रहेन अब भने प्रमोद रोशनीलाई दिनहुँ फोन गर्ने हुन थालेको थियो बोल्नलाई नयाँ कुरा पाएन भने ऊ भन्ने गर्थ्यो अनि रोशनी कस्तो छ त काम काम अब गाह्रो भयो भने मलाई भनिहाल्नु फेरि अर्को सजिलो काम मिलाउला के छैन प्रमोदले यसै उसै गरेर रोशनीसँग दोस्ती बढायो रोशनीलाई पनि अब बेलुका सजिलै निन्द्रा पर्न थाल्यो इस्कुसको लहरो नजिकको थाङ्रामा बेरिए झे उसले अलिअलि गर्दै आफ्नो टाउको प्रमोदको काँधमा अड्याई प्रमोदको यादमा ऊ गहिरो गरी डुब्न थाली उसको शुद्धि हरायो केही पकाउन थाली भने डड़ेर पतपत धुवा आउँदा मात्र झसँग हुन्थी बाटो हिँड्दा मानिससँग ठोकिएपछि मात्र होसमा आउँथी मायाको बिमार को उन्नाइस भएन वरि यो त एक्काइस बाइसतिर पो चढ्न थाल्यो सप्ताहन्तको बिदाको साँझ उनीहरू बीच पार्कमा बिताउन थाले शुक्रबार साँझ नपर्दै प्रमोद रोशनीलाई ट्याक्सीमा राखेर रा भूमध्य सागरको किनारमा पुर्याइसक्थ्यो झलमल्ल बत्तीको दुध जस्तो उज्यालोमा टिलिललाई टल्किरहेको समुद्र निहाल्दै बगिंसामा घन्टौँ बिताउँथे उनीहरू रमणीय उद्यान सिरसिरे बतास गहिरो साँझ अनि प्रेममाया स्पर्ले अपेक्षा गर्ने सबै कुरा त्यहाँ उपलब्ध थिए त्यसपछि त के चाहियो र अरे के भनौ रोशनीमा तिमलाई तिमलाई पाएर म त साह्रै खुसी भइहालेछु मेरो चाहिँ नेपाली केटीसँग प्रेम गर्ने धोको थियो क्या त्यो चाहिँ पुरा भयो तिमीलाई भेटेर बुझ्यौ खुसी त मलाई पनि लागेको छ नि प्रमोद तिमी जस्तो सफा मन र सहयोगी भावना भएको साथी पाउनु मेरो पनि त सौभाग्य हो यस अर्थमा म भाग्यमानी रहेछ प्रमोदका छातीका केसहरूमा बरालिँदै रोशनी पनि लाडिएर यसै भन्थे अब छुट्टीमा सँगै बस्न थालेका थिए बिहिने नगरी सँगै बस्न थालेको साथीहरूले मन पराएनन् कतिले जी भने पनि पार्वतीले पनि सम्झाई तर रोशनीले ठाडै भन्दी नै पनि होइन के आजकल मलाई हाँसी खुसी देख्दा डाले तिर्मिलाख मात्रै हुन् मान्छेहरू कसैको मुटु जल्छ भने जोस् केही मतलब छैन मलाई रोशनी साथीहरूलाई यसै भन्थे बरु एक दिन उल्टै रोशनीको प्रेमीलेलाई रोशनीलाई विवाहको प्रस्ताव राख्यो नजिकैका थोरै साथीहरूले बोलाएर उनीहरूले विवाह पनि गरे केही समयपछि दुबईले लिभ आउट काम खोजे अनि सँगै बस्न थाले जनाको आमदानी जोड्दा राम्रै बचत पनि भयो प्रमोदले रोशनीको नाममा खाता खोलेर आफ्नो आर्जन पनि त्यही जम्मा गर्न थाल्यो ऊ रोशनीलाई भन्थ्यो तिमी नै मेरी भइसकेपछि नाथे पैसाको के, ना के कुरा यसरी सुमधुर दाम्पत्यले झण्डै एक वसन्त पार गर्यो रोशनीले आफूलाई यो दुनियाँकै भाग्यमानी श्रीमती ठानी कुनै दिन प्रमोद फर्कन ढिलो हुँदा ऊ मोबाइलमा म्यासेज पठाइहाल्थे मेरो राजकुमार तिम्रो अनुपस्थितिमा म छटपटाइरहेकी छु यस्तै बुधबारको दिन थियो रोशनीलाई माइग्रेनको पुरानो समस्या थियो बेला असह्य टाउको दुख्थ्यो उसको त्यो दिन पनि सन्चो भएन उसलाई टाउको फुट्ला जस्तो भएको थियो उसको त्यसैले प्रमोदले नै बिहान उठेर खाना पकायो आफ्नो बिरामी पत्नीलाई आफ्नै हातले खुवायो आफूले पनि खायो अनि हतार हतार काममा निस्कियो यस्तै दिउँसो एक बजीतिर मोबाइलमा घण्टी बज्यो रोशनी छक्का भरि सिरानमा त प्रमोदको मोबाइल पो बजिराखेको रहेछ हतारमा उसले मोबाइल बोक्ने बिर्सेछन पटकसम्म त कुनै साथीको फोन होला भनेर उसले उठाइन तर बारम्बार काने खाने गरी क्यार क्यार गरेपछि चाहिँ फोन उठाई उसले हेलो तर उताकोले उसको हेलो सुनेन सायद पटक पटक आइरह्यो रोशनी प्रमोदको बुवाको कुरा, प्रमोद। प्रमोद कुरा सुनिसकेपछि रोशनीको पैताल मुनिबाट जमिनको सतह खस्कियो ऊ ढल्न मात्र सकिन तर सम्हाली आफूलाई फोनमा प्रमोदको बाउ एकनाथले बोलिरहेकै थियो तँलाई हाम्रो बोली सुन्न मन लागेको छैन भने ठिक छ तर एउटा कुरा चाहिँ अच्छासँग सुन बुझिस् यहाँ तेरो स्वास्नी बिरामी भएको कति भयो थाहा छ तँलाई हामी कति कोसिस गरेछौँ तर निको हुने कुनै सङ्केत छैन अब डाक्टरले भनेको छ कि बचाउन त सकिन्छ तर अपरेसन गर्नुपर्छ अब उनीहरू भनेछ अस्पतालमा पाँच लाख रुपियाँ पहिल्यै डिपोजिट राख्नुपर्छ अरे अब हेर अपरेसनको लागि पैसा पठाए तुरुन्त त बुझिस् त अब छोराछोरी पनि धेरै बाटो हेरेर बसेछ त्यसले गर्दा चाहिँ त्यो छिट्टै घर आइज यो भन्दा बढ़ता सुन्न सक उसले फोन काटीदी मोबाइल खाट को एक छेती हुए रोशनी डंगडंग खाट उसाटनफनी घुमे झ्यो कि टुटी बाफ निस्क उ मुख बास निस्किन थालियो मुटुभित्र कुनै दमकलले पनि निभाउन नसक्ने आगो लाग्यो छाती त्यही आगोले उसिनिन थाल्यो लटकडाउँदै भान्सामा गएर उसले फ्रिजमा राखेको चिसो पानी पि तर घाँटीबाट नछिर्दै त्यो तेजाब ते जस्तो भयो झन जल्न थाली रोशनी एक सेकेन्डमै रोशनीको सपनाको महल गर थियो त्यसैले ऊ आहत भएकी थिनेर सम्पूर्ण रूपले समर्पित भएकी थियो त मिथ्याको पोको रहेछ जाली रहेछ झुटको पुलिन्दा पो रहेछ उसलाई लाग्यो समयले यसपटक उसलाई नराम्ररी धोका दियो उसलाई हातखुट्टा बाँधेर भूमध्य सागरमा फालिदियो यो क्रूर समयले छतपटी उदासी र बेचैनीको अग्लो भित्र ऊ नाक नाक नाकसम्म डुबिरहे साँझ प्रमोद फर्कँदा ऊ लास झै हलन चाला भएर पल्टिरहेकी थिए उसलाई देखेर प्रमोद आत्तियो छेउमा बसेर सुमसुम्यायो उसले यति मात्र भाने मलाई टागु दुख्या छ प्रमोद खान पनि मन छैन कसैसँग बोल्न पनि मन छैन मलाई एक्लै छोड देऊ प्लिज लो दिन रचुक को लेदो गई के भाई राहे उस अन्योल रात प्रमोदी साधारण बीमारी समझी उसको एकाकोफर्को बीमार उपज ठानी रहिए रोशनी प्रमोदा करमोद को अनुहार अब बिरूप लगे रोशनी प्रमोदको व्यक्तित्वसित दिग्मिग लाग्न थालेको थियो अब उसलाई उसको मनभित्र बिस्तारै बिस्तारै प्रमोद प्रति प्रतिशोधको भावना जागृत हुन थालेको थियो जति चोट प्रमोदले उसलाई दिएको थियो त्यति नै चोट प्रमोदलाई पनि दिने खालको मानसिकता निर्माण हुँदै थियो रोशनी भित्र उसलाई लागिरहेको थियो प्रमोदले उसलाई जानी जानी धोका दियो जानी जानी उसलाई आफ्नो कान्छी स्वास्नी बनायो आमोद उसको मात्र होइन रहेछ ऊ अरू कसैको पनि रहेछ उसको व्यक्तित्व दुई चिरामा बाँडिएको रहेछ प्रमोदले सधैँ उसलाई झुक्याएर भन्दो रहेछ कि रोशनी मैले तिमी बाहेक कसैसँग प्रेम गरेको छैन तर अब थाहा पाइसकेकी थिए रोशनीले प्रमोदले साफ झुटो बोलेको रहेछ उसले अरू कसैलाई पनि यसै भनेको रहेछ अरू कसैको शरीरलाई पनि उसलाई जत्तिकै माया गरेको रहेछ उसले अरू कसैको ओठमा पनि चुम्बन गरेको रहेछ अरू कसैको शरीरसँग पनि खेलेको रहेछ रोशनी भित्र आगोको ज्वाला झनझन दन्किँदै गइरहेको थियो प्रमोदप्रति ऊ प्रचण्ड घृणा गर्न थालेकी थिए यतिन्जेलसम्म उसले प्रमोदलाई केही भनेकी थिएन प्रमोदप्रतिको घृणाभावलाई उसले अझै आफ्नै मनभित्र सीमित राखेकी थिए तर अब ऊ पनि प्रमोदसित प्रतिशोध दिन चाहन्थे जुन चोट प्रमोदले उसलाई दियो त्यस्तै चोट ऊ प्रमोदलाई दिन चाहन्थे ऊ प्रमोदलाई प्रहार गर्न चाहन्थे बास उचित मौकाको पर्खाइमा थिए रोशनी यही क्रम में अचानक रोशनीदुरएक हराबहादुर उमृति मेटी सकता दिल बहादुर को याद रोशनी को मन में अचानक ताजा भारत बलि आगो में एक बाल्टी पानी खनाऊ उसको दंकी छाती उठे गयो उस रोशनी त्यो बेलामा आठ कक्षामा पढ्थे दिलबहादुरले आफूलाई मन पराएको तर भन्न नसकेको साथीलाई सुनाएपछि उसले दिलबहादुरको साथो लिएकी थिए त्यति बेला ऊ रुन मात्र सकेको थिएन अब यस्तो कुरा फेरि गरिस् भने नि दिलबहादुर हेड सरलाई भनेर पिण्लाको मासु झार्न लाउँछु बुझिस हेड सरलाई भनेर पिणौल्लाको मासु झर्न लाउँछु दुरलाई थर्काएको बेला तिलबहादुरको कारण याचनाको भावमा झुकेको शिरले त रोशनी भित्र चरम आनन्दको लहर दकुराएको थियो धेरै समयपछि दिलबहादुरलाई सम्झदा उसमा अलिकति जीवन सञ्चालित भयो नदीको कड़ा बहावले थकेलेर तल पुगेको व्यक्तिले किनारको झार पक्र हात लम्काएछ उसले नेपालमा रहेको दिलबहादुरतिर मन लम्काए छिज संग जंगल पस् लग घर आदुर ख्याल रा रोशनी को उसकी साथे भाने की पनी थी। रोशनी कि दिल बहादुर अजी पनी तलाई ने परकी को छिमेकी को फोन नंबर पता दिल दिलबहादुर अझै अविवाहित छ भन्ने पनि पत्ता लगाए फोनमा उसले दिलबहादुरलाई माया गरेर दिलु सम्बोधन गरे मैले तिमीलाई गरिब भनेर हेला गरेँ तर गरिब तिमी होइन म पो दिलु माया जस्तो मूल्यवान चिज तिमीसँग रहेछ तर मैले तिमीलाई बल्ल चिने र म आज यो परदेशमा तिमीलाई नै सम्झेर बाँचिरहेको छु दिलु सबै मरिजान अब म चाँडै नै ने फर्किन्छु नेपाल मिलन र बिछोडका कैयौं घुम्तीहरू पार गरिसके कि रोशनीले यति कुरा सजिले भन्दी रोशनीको मुखबाट यति सुन्नु के थियो दिल दिलबहादुरको स्मृतिमा समेत विलिन हुन लागेको माया एकाएक बौरिएर आयो गहिराईमा लुकी बसेका मैला यादहरू सतहमा सुकिला भएर आए रोशनीको धमिलो हुँदै गएको अनुहार फेरि उसैको आँखा अगाडि टलक्क टल्किएर आयो दिलबहादुर साह्रै सोझो थियो जे भने पनि हुने थर्काएको पनि ठिक फकाएको पनि ठिक फोनमा रोश्नीसित मायाहरू कुराकानी सकिएपछि ऊ मुस्कुराउँदै घर फर्कियो बाटामा भेटिनेहरूले आश्चर्य मानेर सोधे कि दिलबहादुर आज केमा खत पर्यो तलाई हेर्दा पनि मुसु मुसु हाँसिरहेको छस् कि सिलगढीमा पोहोर किनेको चिठा यसपालि पर्यो कि क्या हुन पनि हो चिट्ठै परेको थियो दिलबहादुरलाई तर पुरस्कारको रूपमा उसले नगद होइन रोशनीलाई पाएको थियो त्यही रोशनी जसलाई उ केटाकेटी देखिने माया गर्थ्यो जसको सपना देख्ने गर्थ्यो जसलाई आफ्नो जीवनसाथी बनाउने चाहना राख्ने गर्थ्यो मनको सन्दुकमा बलियो भोटे तालचा लगाएर थन्ख्याएको थियो उसले चाहनालाई त्यो भोटे तालचा आज आफै आफ, आफ खुल्न पुगेको थियो त्यो फलामी सन्दुक आज आफै उघ्रिएको थियो त्यो सन्दुकबाट रोशनी फुत्त बाहिर निस्किएर दिलबहादुरको दिलभित्र प्रवेश गरेकी थिए नेपालमा मेरो आमा साह्रै बिरामी हुनुहुन्छ अरे फोन आएको थियो एक महिना बिदा लिएर जाउँ कि भन्ने लागिरहेछ निकै दिनपछि रोशनीले प्रमोदलाई यति मात्रै भाने प्रमोद कुरा सुनेर दुखी भयो अब एक महिना रोशनी बिना बिताउनु पर्नेछ उसले तैपनि उसले आफूलाई सम्हाल्दै भन्यो ठिक छ तर दुखी नहो रोशनी भगवान्को कृपाले तिम्रो आमा चाँडै ठिक हुने चिनेर एक महिनाको नै कुरा छ त्यसपछि त हाम्रो भेट भइहाल्छ फेरि रोशनी सब थोक बिर्स एवटे उ में हृदय में प्रतिशोध को ज्वाला निरंतर दंकी थी भारत में जहां छोराछोरी प्रमोद ने ईजरायल वसुंजल का लागी अपना को भन्ने अब उस दुविधा थे धोखा को हिस्सा किताब बराबर कर रोशनीले नेपाल फर्केर तुरुन्तै देलबहादुरसँग बिहे गरी विदेश गएर कमाएर फर्केकी रोशनी था उसका लागि बाहुन्नेलाई रुखको फल जस्तै थिए ऊ चौपट्टै रमायो अति खुसी भयो देल बहादुर जीवनमा यति खुसी ऊ कहिले पनि भएको थिएन सुहाग रातको दिन उसले फुर्केर छिनछिनमा रोशनीलाई मही मात्र खाइरह्यो रातभरि उसलाई छातीमा टाँसिरह्यो रोशनीसँग अप्रत्याशित रूपमा विवाह भएपछि छिमेकीले भाय पनि भने यो दिल मात्र अब ऊ सधैँका लागि सोझो लोग्नेको निश्च अंगालोमा लुपुक्क पेरी चाहन्थे जीवनमा अनेक उतार चढाव झेल झल्ला थाकिसकेकी थिए रोशनी उसको मनले जीवनको दौड़ यो दौड़ुपबाट विश्राम खोजिरहेको थियो तर बिस्तारै बिस्तारै इजरायलमा कमाएको पैसा विभिन्न वाहनामा दिन दिने खर्च हुन थालेपछि र गोजी रित दिन थालेपछि उसलाई आफ्नो बाँकी जीवनको चिन्ता लाग्न थाल्यो इजरायलले पुगेपछि जुन सुखद सुविधामा ऊ रक्तिएकी उसले नेपालमा आफ्ना वरिपरि ती सुविधाहरू देखिन एक खालको नेस्त्रोले उसलाई फेरि पिरोल्न थाल्यो उसले इजरायलबाट ल्याएको शानदार मनी एक महिना नपुग्दै खाली भागो थियो एता दिल दिलबहादुरको आर्थिक स्थिति पनि बलियो थिएन त्यो उसलाई थाहा थियो त्यसैले पनि ऊ आफ्नो अनिश्चित भविष्य सम्झेर आत्तिन थाली. यो चिन्ताले उसलाई दिलबहादुरको काखमा ढल्केर सुस्ताउन दिइएन सुस्ताउने रहर पनि बिस्तारै मर्दै गयो इजरायल त्यहाँको समुन्द्र लेन्सकी पार्क उसको आँखामा फेरि फेरि नाच्न ना थाले त्यहाँको चकाचौँद त्यहाँको सम्पन्नता र त्यहाँको स्वच्छन्दताले उसलाई फेरि आकर्षित गर्न थाल्यो त्यसैले उसले इजरायल फर्कने निधो गरी भिसा छँदै थियो रोजगारीको ग्यारेन्टी पनि उसले दिल दिलबहादुरलाई फर्काई र भने कि राजा म दुई वर्षपछि केही पैसा कमाएर फर्किन्छु अनि सुखले बसाउला दिलबहादुरलाई के थियो ऊ मक्ख पर्यो र फेरि मेरी रानी भन्दैछिनछिनमा मही खान थाल्यो प्रमोदलाई देखाउनु पनि त थियो त्यसैले रोशनी सिन्दुर पोते र मंगलसूत्र लगाएर प्लेनमा चढी माथि आकाशमा उडिरहँदा पनि ऊ प्रमोदलाई मुखभरि जवाफ दिन केही डाइलग मनमा नै दोहोऱ्याउँदै मुस्कराउन थालि एयरपोर्टबाट बाहिर निस्क प्रमोद ट्याक्सी लिएर उसैलाई कुरिरहेको थियो ट्याक्सीमा रोशनी बस्ने प्रमोदले रोशनीको गलामा पोते र मंगलसूत्र देखियो ऊ बौलाइ हाल्यो तत्कालै उसले बाघले भन्यो नेपाल घर गर बिहा गरेर थाहा पाइसकेको छु मैले म तैँलाई नै कुरेर बसेको थिएँ बुझिस लुटेराले झै उसले रोशनीको पोतेर मङ्गलसूत्र थुथ्यो अनि बाहिर सडकमा मिल्काइदियो पोतेका दानासँगै दिलबहादुर र उसको माया इजरायलको सडकभरि छुल्ल भएर पोखियो अपर्टमेंट पुगे प्रमोद ने रोशनी लकुर्न भकुर्यो रोशनी क्यों हटे उसके प्रतिकार करे अरे दोस् देखा सौ तिमी तुम्हें घर में श्रीमती बाल बच्चा होना हूँ माथि छल गय तिमें चाहे ना ना ठिक्क भाई बुझौ लेन देन बराबर रोशनीको कुरा सुनेर रा प्रमोद रातभरि रोयो उसले रोशनीलाई कहिले फकायो र कहिले घुर्क्यायो पनि तिमी बिना बाँच्न सक्दैन पनि भन्यो धम्क्यायो पनि रोशनीलाई आफ्नो काबुमा राख्ने सबै उपाय अप्नायो आफ्नो विगत लुकाएर राखेकोमा रोशनीको पाउने समाएर माफी पनि माग्यो उसले रोशनी बाहमाको कर्का परेर सानैमा बिहे गरे मलाई के माया लाग्दैन उनीहरूको बुझ्यौ अब म कहिले फर्किएर त्यहाँ जानेवाला पनि छैन थाहा त तिमीलाई तिमीलाई म कति माया गर्छु सांची भाई छू रोश् तुम्हें विगत बर्शी देव हम विगत बर्शी दी मो विगत बर्शी दी तर प्रमोदको लाख विन्ती भाउले पनि रोशनीको चर्केको मुटु जोडिएन उसले प्रमोदको मायामा कहीँ न कहीँ खोट देखी महिषको गाग्रीमा पानी कम हुने बित्तिकै ऊ आफ्ना छोराछोरीतिर फर्कन्छ भन्ने विचारमा अविचलित राखे प्रमोदबाट उसले आफ्नो भविष्य सुरक्षित हुने कुनै उपाय नै देखिन् तना विवाद र अविश्वासमै यसरी केही समय बित्यो रोशनीलाई आफ्नो विश्वासमा लिने सकेन प्रमोदले त्यसपछि उहुलाउन थाल्यो उसले रोशनीसितका आफ्ना अन्तरङ्ग क्ष क्षणका फोटाहरू दिलबहादुरको ठेगानामा कुरियर मार्फत पठाइदियो यता अज्ञात व्यक्तिका काखमा श्रीमती हाँसिरहेको फोटो देखेर दिलबहादुरको पनि सातो गयो उसका कोडा लगलग काँप थाले उसको मन चरक्क चिरियो रुन खोज्यो दिलबहादुर तर आँसु आएन चिच्याउन खोज्यो तर आवाज कसैसँग नबोली टोलाएर बसिरह्यो उसलाई आफ्नो सर्वस्व गुमेको अनुभूति भयो कसैले बेहीमानीपूर्वक डोर्याउँदै चक्र ब्युहको बीचमा ल्याएर एक्लै छाडिदिए जस्तो लाग्यो दिलबहादुरलाई भोलिपल्ट उज्यालो हुँदा घरमा भेटिएन एक दुई दिन त कसैले थाहा पाएनन् तर एक सातासम्म पनि दिलबहादुर भएपछि छरछिमेक समेत आत्तिए उसको खोजी शुरू भयो तर कतै भेटिएन बेपत्तै भयो एकदिन मौका छोपेर रोश्ने भागी त्यहाँबाट प्रमोदको नियन्त्रणबाट मुक्त भई त्यसपछि केही समय साथीको डेरामा शरण लिई केही दिनपछि एउटा फ्ल्याट खोजेर एक्लै बस्न थाले नयाँ मोबाइल लिई नेपालमा सम्पर्क गरेर बहादुरलाई खोजी तर नेपालबाट आएको जवाफ उसको मुटुमा सुल बनेर गाडियो जुन त्याम्रो समाएर उसले किनार भेट्ने आश गरेकी थिए त्यो पनि चुडियो उसलाई एकैचोटि हजारौं बारुलाले चिले जस्तो भयो शरीर भत्पाती पोल्न थाल्यो असह्य पीडाले ऊ रुन कराउन थाली उसको मनस्थिति अशांत अस्थिर हो सोशी को स्थिति में रहते एक दिन उसको मोबाइल को घंटी बच्य उसले चिनिहाली त्यो प्रमोदको फोन थियो कता कताबाट प्रमोदले उसको नया नम्बर पनि फेला पारी छाडेछ ऊ एकदम आती उसले फोन रिसिभ नै गरिन त्यसपछि प्रमोदको एसएमएस आउन थाल्यो जहाँ लेखिएको हुन्थ्यो तिमीलाई म कहीँ गए पनि छोड्दिन मृत सागरको पनि निकालेर छाड्छु तिमी बस्ने फ्ल्याटको ठेगाना पनि मलाई थाहा छ प्रमोदको यस्ता आतंकित पार्ने खालको ले रोशनी झन बेग्र रहन थाली, तनावले उसको टाउको रिँगाउन थाल्यो अनुहारमा सुन्दै बादल लाग्न थाल्यो पार्वतीले धेरै सम्झाए लाई, तर ले मान हाँस्न नै बिर्सेकी छ उसलाई जति बेलै पनि प्रमोद आफ्नो अगाडि आइपुग्छ र नियन्त्रणमा लिन्छ भन्ने आभास हुन थाल्यो सड़कमा ऊ जताततै प्रमोदलाई मात्र देख्थे एक दिन आधा रातमा उसले सपना देखे प्रमोद हातमा छोरी लिएर बिस्तारै उसको कोठामा पस्यो खाटको छेउमा आएर उभियो अनि छोरी उसको छातीको ठीक माथितिर सोझ्यायो रोशनीलाई सास फेर्न गाह्रो भयो उसको मुटु छाती नै फुटालेर बाहिर निस्केला जसरी ढुकढुक गरिरहेको थियो यतिकैमा रोश्ने चिच्च्या र कोठामा चरम मौनता थियो निस्तब्धता थियो आफैले फेरेको सासको स्वाले पनि रोश्ने तर्सिन पुगी ठीक त्यही बेला कोठाभित्रको डरलाग्दो मौनतालाई चिर्दै सिरानको मोबाइल बच्यो किर किर काट्दै उसले डराई डराई मोबाइल हातमा लिई स्क्रमो कलिङ बित्तिकै ऊ अत्ताली प्रमोद उसको अपार्टमेन्टको गेटभित्र पसिसकेको छ अब एकछिनमा उसको कोठासम्म पनि आइपुग्छ त्यसपछि प्रमोदले उसमाथि छुरी प्रहार गर्छ यो सब सम्झेर रोशनी एकदमै आत्ती उसका आँखा अगाडि बाक्लो अन्धकार छाउन थाल्यो ऊ कोठाभित्रै यता र दौडिन थाली ढोका उघारेर भाग्न खोजी तर लक खोल्न सकिन उसले हतनपत्त फोन काटी तुरुन्तै म्यासेज आयो जसमा लेखिएको थियो रोश्नी म तलाई मार्छु सिध्याउँछु तलाई तिन्न लार्भाले घुणमा बसेर कुमालकोटीलाई सम्झेझैँ रोशनीले प्रमोद र उसको हातको छुरीलाई सम्झन थाले उसको नसा नशानसामा प्रमोदको आतङ्क भग्न थाल्यो त्यसपछि आगोको लप्काले लपेटेझैँ रोशनीको शिरदेखि पाउसम्मा चलन हुन थाल्यो औडाहा हुन थाल्यो कता भोलिपल्ट पार्वतीले खुब खोजीलाई तर कतै फेला पार्न सकेन उसले एउटीले भने पार्वतीलाई कि रोशनी त बिच पार्कमा बसेर रोइरहेकी थिएर भूमध्य कि सागरको छाल हेर्दै टोलाइरहेकी थिछिनेर अर्कीले भने कि कार वाइजमेन पार्क में जैतून को बोटे हांगा भाचे देखे पुलिस ने पकड़े लगे थी रोशनी जीवन में जी बंधन में बाधि थो बागे संघर्ष भोगे आंखा प्रेमी मरे को देखे बसी, पुलिस ले मंका थी का रंग रंगे सब अतीत भई सके अवधि फेरी अतीत स्मृति को दायरा मले आयरा, दुखी मा मा मा, में लिया बना चाहन्न मयल फेरी जंजीर में बांधे आएक होन्मुक्त होना आयक हो जीवन बिता आएको जीवन बिता ये भन्थे बोस नहीं सदै तर जंजीरम बाधे यसपटकको जन्जिरले उसको अस्तित्वलाई नै गिरफ्तार गरेको थियो जसबाट उसले चाहेर पनि मुक्ति पाउन सकिन पार्वतीले धेरै दिनसम्म खोजी रोशनीलाई तर भेटिन एउटी विन्दास र महत्वाकांक्षी युवतीको एकाएक भत्ताभङ्ग भएको जीवन कथाले पार्वतीलाई फेरि एकपटक नराम्ररी विचलित पार्यो सागर फोन बाट निकझाए पार्वती इस न समझाइद निकल पार्वती को मन उदास भैरने थी सागर प्रति कृतज्ञ भाई फेसबुक को इनबॉक्स में सागर ले मैसेज लेखी उस म मा आफू महिला होइन म पनि एकपल्ट वैदेशिक रोजगारीमा गएर आएको महिला मलाई कस्तो हुन्थ्यो भने अब जाँदाखेरि के हो भने एउटा भनौँ न केही आर्थिक उन्नति होला भन्ने सोचेरै मान्छे बाहिरिन्छ त्यहाँ पुगे त के आ, कुरा गर्नु र यहाँबाट त्यो जुन प्लेनमा बसिन्छ नि त्यस पछाडि त्यो आफ्नो देश छोड्दाको पीडा चाहिँ यति धेरै त्यो पीडाले पुल्छ त्यस पछाडि हामी जुन ठाउँमा हामी गन्तव्यमा गएका छौँ त्यहाँ पुग्छौँ त्यस पछाडि त्यो घर परिवार छोड्नुको पीडा म त एउटा परिवार भएको मान्छे होइन म त वैवाहिक जीवनमा बाँधिएको मेरो त बच्चा पनि थियो सानो अनि त्यस्तो स्थितिमा चाहिँ मैले त्यो बच्चा छोडेर जानु पर्दा एउटा आमालाई होइन कति पीडा भयो होला त्यो म अहिले व्यक्त गर्न सक्दिनँ मैले त्यति पीडा भोगेँ अनि अर्को कुरा चाहिँ अब इजरायलमा अरू त्यो भाइरी जसरी अब अन्ततिर होइन खाडीतिर महिलाहरू गएर चाहिँ जुन किसिमको शोषणमा परेका छन् त्यो छैन होइन त्यो एक प्रतिशतलाई पनि त्यो स्थिति आएको छैन होइन इजरायल भनेको चाहिँ एउटा महिलाहरूले चलाएको देश हो त्यहाँनिर चाहिँ महिलाहरूले चाहिँ अति सम्मानित जीवन बाँचेका छन् त्यसले गर्दा हामी पनि त्यो उनीहरूको एयरपोर्टबाट भित्र पुगिसकेपछि उनीहरूले हामीलाई यो विदेशबाट आएको महिला ठान्दैनन् र त्यो एउटा पक्ष राम्रो पक्ष र रा। अर्को कुरा चाहिँ हामी आफै पीडित हुन्छौँ कसरी भन्दा हामी घर छोडेर गएका हुन्छौँ अब यहाँनिर जस्तै भनौँ न एउटा वैवाहिक जीवनमा बाँधिएका पुरुष होस् या महिला आफ्नो पार्टनरलाई चाहिँ यता छोडेर अनि उतातिर जाँदाखेरि त्यो दुरीले गर्दाखेरि त्यहाँ विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन्छन् क्या जति बेला भनौँ बेलामा बोल्न पाइँदैन भन्या बेलामा आफ्ना कुराहरू पोख्न पाइँदैन त्यसले गर्दा बिस्तारै बिस्तारै एउटा ग्याप पैदा हुन्छ र त्यो ग्यापले गर्दाखेरि चाहिँ त्यहाँ विभिन्न समस्याहरू हुन थाल्छन् होइन अहिले चाहिँ धेरै छ कि यो समस्याहरू जस्तै हाम्रो देशबाट वैदेशिक रोजगारमा चाहिँ जा विदेश जाने मान्छेहरूको सङ्ख्या दिन बढिरहेको छ त्यसले गर्दाखेरि घरमा अब भनौँ न आफ्नो पार्टनरलाई छोडेर गएको हुन्छ त्यहाँ जाँदाखेरि ऊ पनि त्यहाँ आफ्नो पीडा छटफटाइरहेको हुन्छ यतापट्टि घरमा हुनेहरूलाई पनि अब विभिन्न शङ्का उपशङ्काहरू उत्पन्न हुन्छन् ग्यापले गर्दाखेरि त्यो दुरीले चाहिँ एउटा ठुलो समस्याहरू अनुभव गराएको हुन्छ मनोवैज्ञानिक असरहरू छन् त्यसमा होइन अब त्यसले गर्दाखेरि अहिले भनौँ न हाम्रो देशमा कतिपय जोडीहरूको चाहिँ बिछोड हुने स्थिति पनि भइसकेको हुन्छ अर्को कुरा चाहिँ अब छोराछोरीहरू छोडेर गएको हुन्छ संसारमा बाउ आमालाई छोराछोरीको जस्तो माया त अब कसलाई लाग्छ होइन त्यो पीडाले गर्दाखेरि अति त्यो मानसिक रूपमा चाहिँ यत्ति कमजोर हुन्छ त्यो व्यक्ति मलाई पनि त्यो पीडा भएको थियो म पनि धेरै कमजोर भएको त्यो हिसाबले चाहिँ अरू काम खोज्नु पर्दाका कामका पीडाहरू त छँदैछन् होइन तर त्यो जुन मनोवैज्ञानिक असर पर्ने भने चाहिँ आफ्नो सन्तान र आफ्नो परिवार होइन त्योबाट टाढा हुँदाखेरि चाहिँ जुन किसिमको अब म एक्लो छु होइन एक्लो किसिमको महसुस हुने अनि यता हुनेहरूलाई पनि अब एक दुई दिनसम्म कुराकानी हुन सकेन भनेदेखि के हो कसो हो त्यो स्थिति आउने त्यसले गर्दाखेरि चाहिँ एउटा दूरी पैदा हुन्छ र त्यो दुरीले गर्दाखेरि चाहिँ धेरै असर पर्छ उपन्यास तोदाको आठौँ अंक यही सकिन्छ हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो हवस् आजको अङ्क यति नै उपन्यास तोदा र यस कार्यक्रम बारे यहाँको धारणा चाहनुहुन्छ भने भुवन पौडेल टी भोला तिमल सिन्हा तमंग सूत्रधार पवन राज लेखक उमा सुबेदी प्रतिक्रिया काम स्वस्थ वंचार एट जीमेल डॉट कॉम